छे दाइले जालाई हान्यो बाछी पर्यो जालाईमा म बाजे दाइले जालाई हान्यो बाछी पर्यो जालाईमा खेलतांग मादल कहाँ पायो झरे तनैमा हे बाउ حي माया लाउ حي सुटुक्कै कपल गेडी कुटुकै भयो भुटुक्कै तपल गेडी मा मा मा गरी माया परेरा झरे तामाउी झरेराउ सु दे सिदै माथि सुन खरिシुरेरा कोरे बानी सिदै मार्थि सुन खरिシुरेरा कम्मर मार्कै चुठो नखै नदेव नेउरेर हे औहै माया लाउ है सुटुक्कै फलगेडी कुटुक्कै भयो बुटुक्कै फलगेडी